संविधान संशोधनका लागि सरकार गम्भीर भएको प्रधानमन्त्री प्रचण्डको भनाई संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर लाग्न राष्ट्रपतिको आह्वान <दीज़री> संविधान दिवसको अवसरमा आज डलधुरामा पनि प्रभात फेरीका साथै औपचारिक कार्यक्रम सम्पन्न प्रधानमन्त्रीको आह्वान गरेको सर्वदलीय बैठक स्थगित थाइल्याण्डमा डुंगा दुर्घटना तेह्रजनाको मृत्यु पाकिस्तानले भारतलाई दियो परमाणु हमलाको चेतावनी रेन ध्यक्षमा उपेन्द्र मानसिंहको उम्मेद्वार घोषणा दशमलव दुई मे गाज र इन्टरनेटमासारण भइरहेको दिउँसो तीन बजीको युनिटी खबरमा स्वागत छ धामी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको पूर्ण कार्यान्वयनका लागि सरकार संविधान संशोधनको लागि गम्भीरतापूर्ण लागेको बताएका छन् संविधान जारी भएको वर्ष दिन पूरा भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको सफल कार्यान्वयनका लागि मधेसी थारू आदिवासी जनजाति लगायत समुदायका गुनासोहरूको यथाचित सम्बोधन गरिने उल्लेख गरेका छन् दुई हजार चौहत्तर मार्क सात स्थानीय तह प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संविधानले दिएको अनिवार्य कार्यभार पूरा गर्न सरकार दृढ रहेको सन्देशमा उल्लेख गरिएको छ प्रधानमन्त्री प्रचण्डले संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपालीलाई समृद्धिको दिशातर्फ उन्मुख गराउन वा आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनैतिक दलमा आग्रह गरेका छन् राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयन मार्फत लोकतन्त्रको जगिर्ना र राष्ट्रिय राष्ट्रिय हित एकता र समृद्धितर्फ मन वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आह्वान गरेकी छन् राष्ट्रपति भण्डारीले देशवासीको नाममा सन्देश दिँदै नेपाली जनताको लामो संघर्ष बलिदान र प्रतीक्षापछि संविधानसभाबाट संघे लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन असोज तीन गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता अखण्डता सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गरेकी छन् नेपाली जनताले पटक पटक गरेका विभिन्न आन्दोलनपछि प्राप्त नेपालको संविधान दुई हजार बहत्तरले संघीयता गणतन्त्र धर्मनिरपेक्षता समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह तबका वर्ग क्षेत्र जनताको हक अधिकार प्रत्याभूत गरेको राष्ट्रपतिले सन्देशमा भनेको थियो डडेल सहित देशभर आज संविधान दिवस मनाइएको छ नेपालको संविधान दुई घोषणा भएको दिनको अवसर पारेर आज जिल्लामा दिवस मनाएको हो दिवसको अवसरमा आज बिहान आठ बजी डडेलधुराको बाघ बजार बस गरिएको प्रभात फेरी जिल्ला विकास समितिको प्रांगणमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो प्रभात फेरीमा जिल्ला दलका प्रमुख तथा प्रतिनिधि विभिन्न सरकारी कार्यालयका प्रमुख नेपाली प्रहरी विभिन्न विद्यालयका विद्यार्थीका साथै संचारकर्मीहरूको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 क्रममा बोल्ने अधिकांश राजनैतिक दलका नेताहरूले नेपालको संविधान दुई हजार बहत्तरको कार्यान्वयनमा केही ढिलाइ भएको र सबैले आफ्नो पक्षबाट संविधान कार्यान्वयनमा पहल गर्नुपर्नेमा जोड़ दिनु भएको छ संविधानको कार्यान्वयनका लागि सबैले लाग्नुपर्ने भन्दै दलका नेताहरूले सबैको समर्थनमा संविधान घोषणा भएकाले कार्यान्वयनका लागि समेत सबैले एकबद्ध भएर लाग्नुपर्ने बताए केही व्यक्तिले संविधानका सुन्दर पक्षलाई समाप्त पार्नका लागि संविधानको विरोध गरिरहेका भए पनि त्यसतर्फ सबैले सजग हुन आग्रह समेत गरेका छन् दिवसकै अवसरमा आज कर्मचारी र रा राजनीतिक दलहरूबीच ड्रीतान खेल समेत सम्पन्न भएको छ उक्त ता ड्रीतान प्रतियोगितामा कर्मचारीको टिम विजयी भएको जनाएको छ कार्यक्रममा डलधुरा सदरमुकाम रहेका महेन्द्र नमुना उच्च माध्यमिक माउन्टेनमा उमावी र ज्ञानोदय उमाविका विधार्थीले विभिन्न सांस्कृतिक प्रस्तुत समेत देखाएका थिए दिवसका अवसरमा भोलि विहान साढे सात बजे उपषेत्री अस्पतालमा रहेका विरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ आज सम्पन्न भएको कार्यक्रमको रेडियो युनिटीले प्रत्यक्ष प्रसारण समेत गरेको थियो प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले आज आह्वान गरेको सर्वदलीय बैठक स्थगित भएको छ प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्किएको भोलिपल्टै बालुवाटार निवासमा सर्वदलीय बैठक आह्वान गरेका थिए दिउँसो दुई बजे बस्ने तय भएको बैठकमा भारत भ्रमणका उपलब्धि बारे जानकारी दिने र संविधान संशोधनबारे छलफल हुने बताएको थियो तर सोही समयमा मधेश केन्द्रित दलहरूले संविधान दिवसलाई कालो दिनको रूपमा मनाउन थालेपछि प्रधानमन्त्रीले बैठक स्थगित गरेको स्रोतले बताएको छ दलहरूले विभाजित रूपमा काठमाण्डुका दुई छोटा छोटी स्थानमा कार्यक्रम गरेर कालो दिन मनाउँदैछन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्दले प्राविधिक कालो बस बैठक स्थगित गरिएको जानकारी दिएका छन् म्यागदीको बेल खोला गाविसको बासकोट बासबोट लिस्ने र भस्ने गाउँमा खसेको पहिरोका कारण चौतिस घर परिवार विस्थापित भएका छन् शुक्रबार र शनिबार राति परेको अविराल वर्षासँगै जमीन धाजा फाटेर खस्न थालेपछि गाउँका चौतीस परिवार विस्थापित भएका हुन् यस्तै एघारवटा घर उच्च जोखिममा परेका छन् गाउँको दुवैतिरबाट पहिरो खसेर जमीन बगेपछि प्रभावितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय म्यागदीले जनाएको छ पहिरो का कारण जोखिममा परेकालाई रेडक्रस पत्रकार प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा गाविस भवनमा सारिएको छ पहिरोले बासवोट गाउँ भन्ने झुलुंगे पुलमा क्षति पुर्याएको छ वर्षा अझै भएमा फेरि पहिरो जाने सम्भावना रहेको छ प्राय नदीमा भएको डुङ्गा दुर्घटनामा तेह्रजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् स्थानीय अधिकारीहरूले उक्त डुङ्गा नदीको पुलमा ठोकिँदा दुर्घटना भएको बताएका छन् उक्त दुर्घटनामा पनि तेह्रजनाको मृत्यु हुनुका साथै अन्य तेत्तीस जना घाइते भएको थाइल्याण्डको विपद नियन्त्रण आयोगका प्रमुख ओडास्कनुनाले बताउनुभयो उहाँले भन्नुभयो विपरीत दिशाबाट आइरहेको कु। अर्को डुङ्गासँग ठोकिनबाट बचाउनका लागि डुङ्गा साइडमा लैजाँदै डुङ्गा पुलमा ठोकिएको देखिन्छ यसबारे थप अनुसन्धान हुनेछ उनले उहाँले मारिने सबै तेह्रजना थायी नागरिक रहेको समेत बताउनुभयो उहाँले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको बताउनुभयो पाकिस्तानले भारतलाई परमाणु हमलाको चेतावनी दिएको छ आइतबार कश्मीरमा एक भारतीय सैन्य क्याम्पमा भएको आतंकवादी आतंक हमलापछि भारत र पाकिस्तान बीच फेरि वाक युद्ध शुरू भएको छ उक्त हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हमलामा पाकिस्तानको हात रहेको भन्दै आफूहरू चुप लागेर नबस्ने बताएका छन् तर पाकिस्तानले भने उक्त आफूहरूले नगरेको भन्दै त्यसको प्रतिवाद गरेको थियो पाकिस्तानका रक्षा मन्त्री ख्वाजा असिफले दुई दिन अघि जियो न्यूजलाई अन्तर्वार्ता दिने क्रममा आवश्यक परे आफ्नो मुलुकले परमाणु हमला गर्न सक्ने बताएको थियो उनले भारतर्फ संकेत गर्दै भनेका थिए हामी कसैको दासी होइनौ र कसैको इशारामा चल्दैनौ आवश्यक परे हामी परमाणु गर्न सक... समेत तयार रहेका छौ उनले आफ्नो मुलुकमा रहेको परमाणु हतियार सजाउन् सजाउनका लागि नराखिएको बताउँदै आफ्नो राष्ट्रलाई आवश्यक परे जुनसुकै समयमा पनि परमाणु हतियारको प्रयोग गर्न सकिने बताएका छनृ खबर खबर खेल नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक उपेन्द्र मान सिंहले अखिल नेपाल फुटबल संघ इन्फाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् आज राष्ट्रिय खेलकुद परिषदमा पत्रकार सम्मेलन गर्दै सिंहले आगामी कार्तिक आठ गति हुने निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेका हुन् पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका पूर्व गोलरक्षक सिंहले फुटबल मैदानबाट मुलुकका लागि धेरै योगदान गरेको बताउँदै अब नीति निर्माणको तहमा रहेर रह काम गर्न इच्छुक रहेको बताएका छन् उनको उम्मेद्वारी घोषणा समारोहमा राष्ट्रिय टोलीका पूर्व कप्तान राजु काजी साके मणिसाक्ये बाल गोपाल महर्जन हरिखडका लगायतको उपस्थिति रहेको थियो उनलाई निर्वाचनमा मत अधिकार पाउने खेलाड़ी संघ प्रशिक्षक संघ फ्री संघको समर्थन रहेको बताएको छ अध्यक्ष पदका लागि भने यसअघि नै राशी घले नरेन्द्र श्रेष्ठ विज्ञानराज शर्माले उम्मेद्वारी घोषणा गरिसकेका छन् वर्तमान उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि उम्मेद्वारी दिएकी छन् एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा फिफाको प्रतिबन्धमा परेपछि र वरिष्ठ उपाध्यक्ष ललित कृष्ठ श्रेष्ठको निधन भएपछि रिक्त रहेको दुई पदका लागि आगामी कार्तिक आठ गति का निर्वाचन हुँदैछ यो सँगै दिउँसो तीन बजेको खबर सकिएको छ संविधान संशोधनका लागि सरकार गम्भीर भएको प्रधानमन्त्री प्रचण्डको भनाई संविधान कार्यान्वयनका लागि एकताबद्ध एक भएर लाग्न संविधान दिवसको अवसरमा आज डलधुरा पनि प्रभात फेरीका साथै औपचारिक कार्यक्रम सम्पन्न प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक स्थगित थाइल्याण्डमा डुङ्गा दुर्घटना तिरेजनाको मृत्यु पाकिस्तानले भारतलाई दियो परमाणु हमलाको चेतावनी र इन्फा उपाध्यक्षमा उपेन्द्र मानसिंहको उम्मेद्वारी घोषणा हवस्ते समाचार सर्वर गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी सुरेशलाई धेरै धेरै धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एमपीबाट पढ़न र चाहेको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजेको युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई